किता, किता, सुन्ने नेपाली साहित्य, घाम झलम लग्ता सिंहे दाजू र नीरपोखरी पुगे थे उग्ता गोटघर को भित्तू र छानो थे आगोले डाड़ काला खावा रलिन मे बाटेदी वस्तुभाव का मर्मान्तक आवाजहरू सुनिँदै थियो ज्वाई बाबु सर्वनाशै भएछ हामीले पनि अबेरै चाल पायौँ मान्छे जुट्न ढिला भयो निक्कै नोक्सान भयो यो निरपोखरीमा यत्रो आगो लागेको पहिलोपट हो शमशेरलाई देख्नासाथ उनका ससुरा बोलेका थिए सामान्य अभिवादनको काम सकेर शम्शेर गोठको भग्नावशेष वरिपरि घुमेको थियो कलिला हालसालै ब्याएका दुई बाछीहरू र तिन पाडाले प्राण त्याग गरिसकेका थिए अलि छिप्पेका चार बाछा बाछी र तिन पाडापाडी अन्तिम सास लिने क्रममा छटपटाउँदै थिए दुई माउ दुहुना भैँसी लडिरहेका थिए चार माउ दुई बेते गाईको हलचल थिएन बाँकी वस्तुबाबहरू आगोले पोलेको डाहाले चिच्च्याइरहेका थिए बाबु पल्लो बढेमा वस्तुको ओखती गर्ने डाक्टर छन् भनेको सुनेको छु अब हाम्रा भएको घिउकुमारीले यत्तिका वस्तुभावलाई कसरी पुर्याउने र अब बाँचेकालाई त बचाउनु नै पर्ला कि निरपोखरीकै मापछान बुढाले भनेका थिए हो नि अब यिनको यत्तिकै बिजोग पार्नु भएन बराल बुढाले पनि सही थपेका थिए धन्ननी अधिकारी बाले सबैलाई डाकेकोले हार गर्दा यति वस्तु बाचेको। नत्र कहाँ भेटिन्थ्यो र यी दलानका काठहरू पनि सबै एकै साथ खरानी भइसकेको थियो नि खपांगी बुडाले भने कान्छा र मानबिरिया आएर नभनेको भए मैले मात्रै कहाँ चाल पाउने र तै तिमीहरूले पनि भर्थेक गरिदिनाले यति गर्न सकियो फेरि कुलो टाढा पानी हाल्नै कति कति गाह्रो भयो भइगयो ईश्वरको कृपा जति सकियो उति गरियो अधिकारी बुढाले लामो खुइया काट्दै जुङ्गा मसारे हन मानबिरे त मान्छे भागेको देखे भन्छ नि के हो हँ अधिकारी बा बराल बुढाले साउती मारे खोई कान्छा पनि भन्दै थियो तिनै दुइटाको काम हो भन्दै थियो मानबिरेले चाहिँ पछाडिबाट मात्र देखेको भन्छ समात्ने थिएँ आगोको लपको देखेर आएर सिङ्गे दाजु र कान्छालाई उठाउन लागे त्यसै मौकामा भागी गयो भन्छ मान्वीरे अधिकारी बुडाले चिन्तित भएर भने के भन्नुहुन्छ हो बराल दाजु मलाई त अब असाध्यै डर लाग्न लाग्यो राति सुतेको बेला यिनले हाम्रै घरमा पनि आगो नलाउलान् कसरी भन्ने खपाीले पिरिएर भने खनालका कुरा सुनेर अधिकारी र बरालका अनुहारमा पुनः सङ्कटको बादल थपियो म मानबिरेलाई लिएर ओखती लिन पल्लो बडहरैतिर जानुपऱ्यो कान्छा र सिङ्गे दाजु यतै छन् शम्शेरले ससुरासँग अनुमति माग्यो हुन्छ ज्वाई, जानुस म एता रे हेरदेख गर्छु हुनुसम्म भइगयो अब सुर्ता चाहिँ नगर्नुहोस् भगवानको इच्छा बुढाले ज्वाइँलाई ढाडस दिन खोजे शमशेरले कुनै जवाफै दिएन शमशेर बिदा भयो मनबिरे पछि लाग्यो कस्तो इलमी गेटो, के गर्नु दैवले परीक्षा लिँदैछन् दुःख पाए बराले मापछानले पर पुगेको समस्यालाई हेर्दै भने अधिकारी दाजुले ज्वाई चाहिँ सारै गतिलो पाउनु भएको हो कति धैर्यशील मान्छे यस्तो धैर्य जो कोहीसँग हुँदैन है रूपरङ पनि भगवान् रामचन्द्रको जस्तो स्वभाव झनै राम्रो यत्रो वित्यास पर्दा पनि पटक्कै विचलित छैनन् मान्छे लाछिनका छन् ज्वाइँ बरालले अधिकारीको अनुहारमा हेर्दै शमशेर गएको बाटोतिर हेरेर भने औषधी उपचार गरे पनि एउटै वस्तु पनि बाँचेन घाउ निको नभएरै धेरै जस्तो वस्तु साह्रै दुःख पाएर मरे मर्ने त ता मरे तर औषधी मुलो गर्दा सिङ्गे दाजु मनबिरे र कान्छोको सेवा शुश्रुचा देखेर भने गाउँ छक्क परेको थियो डढेको गोठमा पाल टाँगेरुभाव रा राखेर रा, उनीहरू आफू पनि त्यही सुत्ने गर्थे शमशेरले पनि त्यहीँ रात बस्ने जिद्दी गरेको थियो तर सिङ्गे दाजुले मान्दै मानेनन् त्यसैले शमशेर सबै भात खाएर आउँथ्यो र बेलुकी साँझ नपर्दै सिंहे दाजुको जिद्दीले गर्दा घडी फर्किएर जाने गर्थ्यो यस घटनाले गर्दा शमशेरलाई सिङ्गे दाजुप्रति अझ अगाध श्रद्धा पलाएर आएको आए थियो वस्तुका घाउहरू दिन प्रतिदिन कुहुँदै जाँदा पनि पटक्कै झर्को नमानी आमाले आफ्नो सन्तान स्याहारे झैँ गरी सिङ्गे दाजुले वस्तुलाई माया गरेको देख्दा शमशेरको मनमा बारम्बार पानी भएर पग्लिने गर्दथ्यो तर यति विघ्न सिहार गर्दा पनि एउटै वस्तु बाँचेन कुनै दिन दुईवटा कुनै दिन चारवटा नत्र दिनको कु एउटा कुदरले वस्तु मर्दै गए अन्तिम दिन पाङ्रेगाई मर्दा भने सिङ्गे दाजु ढाको छोडेर रोए असती रहेछौ जस्तै गर्दा पनि सबैले छोडेर गयो सिङ्गे दाजुले रुँदै भनेको थियो सिँगे दाजुले रोएको देखेर शमशेरको पनि मन भरिएर आएको थियो हुन पनि यत्तिको स्याहार गर्दा पनि एउटै वस्तु पनि उनीहरूले बचाउन सकेका थिएनन् गोठमा अब सिङ्गे दाजुले दाम्लो खोल्न भ्याएका चार माउ गाई र ड्न नपाएका काठपात र डढिसकेका खरानीका अवशेष मात्रै बाँकी थियो त्यसपछि त्यहाँ केही काम भएन र बाँचेका गाईहरू लिएर उनीहरू घर नै पुगे चिराङ डाँडा पुगेको भोलिपल्टदेखि नै सिङ्गे दाजुलाई हनहनी ज्वरो आयो झारफुक र गोली औषधीले पनि केही काम गरेन केही नलागेपछि सिङ्गे दाजुलाई डम्फू अस्पतालमा भर्ना गरियो डाक्टरको उपचार सुरु भएपछि भने सिङ्गे दाजुको ज्वरो ओर्लियो टाइफाइडले गाजेको सिङ्गे दाजुलाई शमशेरले बेलैमा अस्पताल नपुर्याएको भए कुनी के हुने थियो त्यसबेला डाक्टरले सिङ्गे दाजुलाई यस्तै भनेको थियो हुन पनि सिङ्गे दाजु बिरामी परेदेखि शमशेरले उसलाई एक क्षण पनि छोडेको थिएन शमशेरले सिंहे दाजुलाई यसरी हेरविचार गरेको देखेर रणमाया पनि छक्कै परेकी थिइन् आफू बिरामी पर्दा यसो सामान्य सा खोजनीति गर्ने शमशेरको बानीसम्म रणमायालाई पनि थाहा थियो तर जेठाले सिङ्गेको यतिविघ्न हेरविचार गरेको देख्दा उनी अचमै परेकी थिइन् शमशेरको निर्देशनमा घर परिवार सबैको सद्भाव र हर्कलीको सेहार सुसारले सिंहे दाजु पनि छिट्टै तङ्रेको थियो दाजु म अब बा यसो बाहिर फेर हिँडुल गर्नु पर्यो गोठको काम पनि छैन केही त गर्नु पऱ्यो तिमीले आमा र घर परिवारको हेरविचार गर्नु तिमीलाई घर जिम्मा लगाएर हिँड्दा म ढुक्क हुन्छु एक दिन शमशेरले सिङ्गे दाजुलाई भनेको थियो बाल्यकालदेखि आफ्ना घरखेतको काम गरेको एउटा गोठालो सरहको सिङ्गे दाजुलाई हिजोआज शमशेरले बाबु सरह मान्यता दिन थालेको थियो वस्तुभावको त त्यस माया गर्ने यिनी मेरो परिवारको लागि आफ्नो प्राण दिन पनि पछि पर्ने छैनन् शमशेरको मनले निर्णय गरेको थियो तिमीले आमाको राम्रो स्याहार सुसार गर्नु भाइ बहिनीलाई पनि राम्ररी सम्हाल्नु मेरो निकै जरुरी काम छ म भोलि रात बस्दै जान्छु त्यस रात शमशेरले सुनकेशरीलाई छातीमा टाँसेर भने भनेको थियो त्यस क्षण भोलि एक रात मात्र घर नआउने कुरा गरेको थियो बिहे गरेपछि लोग्नेसँग एकै रात पनि नछुट्टिए कि सुन केसरीलाई लोग्नेको कुरा नरमाइलो लागेको थियो आ भोलि एक रात त हो नि अनि आइहाल्छन् सुन केसरीले आफ्नो मनलाई सम्झाउन खोजी तर उनको मन किन किन मानेन उसलाई आजको रात लोग्नेसँग बिताउने अन्तिम रात हो जस्तो लागिरह्यो त्यसैले उसका आँखा चिसिन लागे ए पर्सि त म आइहाल्छु भोलि डोङलाङ्गाङमा हाम्रो मिटिङ छ दिउँसोभन्दा राति नै सबैलाई फुर्सद र सुविधा हुने भएकोले सबै राति नै भेला हुने भए शम्शेरले सुनकेसरीलाई अङ्गालोमै भाँडेर भनेको थियो अनि केको को के मिटिङ नि तपाईँको अफिस त छैन नि सुनकेसरी पनि लाडिँदै लोग्नेसँग सोधेकी थिए म पर्सी भनौँला तलाई यो त्यस्तै कुरा हो शमशेरले त्यसपछि सुन केसरीलाई बोल्न दिएन शमशेर र सुन केसरीको माया पिरेतीमा रात फुसुक्कै बितेको थियो अडियो किताब एउटा किता, सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यम एउटा